हासो जिन्दगी गाईलाई चराउँदै निर्माया पात बजाउँदै निर्माया पात बजाउँदै के भन्छौ लाज हिजो भन्दा आएको माता एक दुई पौले गाईलाई चलाउँदै भेट हुने थौले आएको माता एक दुई पाउले गाईलाई चलाउँदै आखी भाइ नचाउँदै गाईलाई चराउँदै लेकेको सचाउँदै आउ न माया आखी भाइ नचाउँदै गाईलाई चराउँदै इझर्यो निरमाया पात बनाउँदै इझर्यो तिम्रो गाईलाई चराउँदै ओनी जीव हो जता बोल्यो उही माया छ तिम्रो गाईलाई चराउँदै यी निरमाया पात बजाउँदै इचार्यो